नमस्कार अर्पण सबका सदै का अर्पण एक सौ चार थप्लु पांच मेघाल संगरनेट लाइन में डब्लू डब्लू डब्लू डट रेडियो अर्पण संसार भर साथ सुनी रह बिहान सात बजी अब नेपाली कंग्रेसका सभापति सुशील कोइरलाले मङ्गसिरभित्रै चुनाव भएर छाड्ने बताउनु भएको छ गणतन्त्र दिवसको अवसर पारेर नेपाली कंग्रेस गीतानगर गाउँ कमिटीले हिजो गीतानगरमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै सभापति कोइरलाले चुनावलाई कसैले रोक्न नसक्ने भन्दै चुनावको लागि तयार भएर बस्न कार्यकर्तालाई आग्रह गर्नुभयो माओवादीले अहिले पनि संविधान सभाको चुनाव नचाहेको उहाँको भनाइ छ उहाँले लोकतान्त्रिक संविधान निर्माणका लागि पनि चुनाव गराएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो चुनावलाई बाधा पुर्याउने कुनै पनि गतिविधि नगर्न उहाँले अन्य पार्टीलाई आग्रह समेत गर्नुभयो सोही कार्यक्रममा बोल्दै नेपाली कंग्रेसका केन्द्रीय सदस्य नरहरिआ आचार्यले गणतन्त्रलाई संस्थागत गर्नको लागि पनि अबको नेतृत्व कंग्रेसको हुनुपर्नेमा जोड़ दिनुभयो को निर्वाचन में मा, माओवादी शान्तिपूर्ण मूलधारमा ल्याउन समय खर्चेकाले कंग्रेसले पराजय बिहोर्नु परेको भन्दै उहाँले अब हुने निर्वाचनमा भने कंग्रेसले कुनै पनि हालतमा बहुमत ल्याउनुपर्ने तर्क गर्नुभयो कार्यक्रममा नेपाली कंग्रेस र सभापति टेक प्रसाद गुरूङ पूर्व केन्द्रीय सभापति प्रदीप पौडेल पूर्व सभासद ओमा नेपाली कंग्रेस र पूर्व सभापतिहरू लगायतले बोल्नु भएको थियो सोही अवसरमा शहीद परिवारलाई सम्मान पनि गरिएको थियो गणतन्त्र संस्थागत गर्न नसकेको भन्दै अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन् मानव अधिकार तथा शान्ति समाचितले गणतन्त्र दिवसको अवसर पारी हिजो आयोजना लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा देखिएका चुनौतीहरू वैश्विक अन्तर्क्रिय कार्यक्रममा बोल्ने वक्ताहरूले राजनैतिक दलहरूमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छु भन्ने प्रतिबद्धता नहुँदा गणतन्त्रको संस्थागत विकास हुन नसकेको बताएका छन् कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेपाली कंग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्य संस्थागत गर्न नसके पनि आँती हाल्नुपर्ने अवस्था भनी नभएको बताउनु भयो गणतन्त्रलाई संस्थागत गर्नको लागि राजनैतिक पार्टीहरूले अडानमुखी राजनीतिको अन्त्य गरी समीक्षा गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो गणतन्त्र दिवसको दिनमा नागरिक समाजले राष्ट्रपतिको कार्यक्रमलाई बहिष्कार गर्नुभन्दा राजनैतिक दलको कारण गणतन्त्रले संस्थागत रूप नसकेकाले राजनैतिक दलहरूलाई बहिष्कार गरेको भए राम्रो हुने उहाँको भनाइ छ कार्यक्रममा बोल्दै मानवाधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव विश्व प्रकाश वास्तवलाले वर्तमान सरकारले लोकतान्त्रिक गणतन्त्रको बाधक भएको टिप्पणी गर्नुभयो यस्तै कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता उद्धव लोहनीले दलहरूले छिन्मे सहमति गरे छिनमे तोड्ने परिपार्टीले अन्यलता बढ्दै गएको बताउनुभयो कार्यक्रमका अन्य वक्ताहरूले गणतन्त्रवादीहरू एक भएर नहिँड्दा समस्या आएको बताएका थिए समाजका सभापति राजेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मानवाधिकार सञ्जाल चितवनका अध्यक्ष विश्वझा डाक्टर ईश्वरी राज लौडारी नेपाली कङ्ग्रेसका पूर्व सभापति रामकृष्ण घिमिरे सचिव ज्यितनारायण श्रेष्ठ नेकपा एमालेका जिल्लाध्यक्ष जी जीएन थपलिया लगायतले बोल्नु भएको थियो धेरै ब्याज दिने प्रलोभनमा पारि करीब डेढ करोड रुपियाँ ठगी गरी फरार रहेको अभियोग लागेकै चितवनको उमारिमालाई जिल्ला प्रहरी कार्य कैलालीले नियन्त्रणमा लिएको छ श्रीमान चिरञ्जीवी सहित उमारिमालाई आफ्नो प्रहरी कार्य कैलालीले नियन्त्रणमा लिएपछि उनीहरूलाई लिन चितवनबाट दुई सेनाको टोली पठाइएको इलाका प्रहरीकाले रत्नगरका प्रहरी, प्रहरी निर्देशक केदार पन्तले जानकारी दिनुभयो रिमाले चार वर्षको अवधिमा रत्नगरका विभिन्नवटाका महिलाहरूसँग ब्याज धेरै दिने भन्दै पाँच सयदेखि त्रिचालिस लाख रुपियाँसम्म ठगी गरेको पीडितहरूले बताएका छन् धेरै ब्याज दिने प्रलोभनमा परि रिमालाई चौध लाख रुपियाँ बुझाएकी रत्नगर नौ साल घरकी वर्ष सावित्री नेपालले बेसेवन करी आत्महत्या करे प्रहली रिम निण में लाशो देखा हो इसगे ज्येष्ठ सात गति पीड़ित निवेदन दिए प्रहली पीड़ित गुनासो कर प्रहरी समयम चाशो देखे भे यो घटना होने थे मृतक देवर कृष्ण नेपाल गुनासो कर जेठ पांच गति देखि फरार रही रिम ने सावित्रीवा दुई लाख रूपया लनावश्यक हाला उल्टे कार्रवाई कराने धमकी दिए सावित्री आत्महत्या परिवार का सदस्य ने बताया रिम धनगढ़ी में रहकर जानकारी पाए श्रीमान चिरञ्जीवी सँगै धनगढ़ी पुगेर आएका स्थानीय श्यामराज बराले उमासँग गरेको कुराकानीको रेकर्ड रेकर्ड सावित्रीलाई सुनाएपछि यस्तो घटना भएको परिवारका सदस्यले बताएका छन् रत्नगर नौ साल घरिका हरेक घरबाट केही न केही रकम लिएको भए पनि उमा रिमाल फरार भएपछि मात्र एकअर्कालाई उनले रकम दिएको थाहा भएको थियो केही दिन अगाडि नै उनी रकम लिएर फरार रहेको रहस्य खुले पनि प्रहरीले नियन्त्रणमा नलिँदासम्म समाचार प्रकाशन प्रकाश प्रकाशन नगर्न पीड़हरूले आग्रह गर्दै आएका थिए यसैबीच स्थानीय महिलाले उहाँसँगको कुराकानीको रेकर्ड सुनाउने श्यामराज बरालको समेत घटनामा संलग्नता रहेको हुन सक्ने भन्दै उनलाई समेत कार्यवाहीको माग गरेका छन् बरालले समेत उल्टे कार्यवाही हुन सक्ने डर देखाएकोले सावित्रीको आत्महत्या गरेको भन्दै स्थानीय महिलाहरू जिल्ला प्रहरीकाले पुगेर बराल विरुद्ध समेत ज्यान न्तर्गत मुद् दर्ता गराउन खोजे पनि जिल्ला प्रहरी भने उचित दर्ता नगरी बरालको घर समेत घेराउ गरेका थिए मृतकको शबको पोस्टमार्टमपछि फेरि आन्दोलन चर्काउने स्थानीय महिलाहरूले चेतावनी दिएका छन् हिजो बसेको पूर्ण बैठकले पत्रकार होमनाथ सापकोटालाई केन्द्रको प्रवक्तामा मनोनित गरेको छ संरक्षण केन्द्रलाई विगत लामो समयदेखि आवश्यक सहयोग गर्दै आएका सापकोटालाई संस्थागत रूपमा नै प्रवक्तामा नियुक्ति गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो केन्द्रको सञ्चालक समितिमा अध्यक्ष शर्मा सहित अधिकांश संचारकर्मी रहेकोले पत्रकार सापकोटालाई पनि केन्द्रको सञ्चालक समितिको प्रवक्तामा मनोनित गरिएको हो सहयोगको जुटाएर चेपाङ बालबालिकालाई अवश्य सुविधासहित अध्यापन गरिरहेको केन्द्रमा हाल सड़चालिसजना बालबालिका आश्रित सान <coughs> नेकपा एमाले चितवनले एक महिना अगाडिदेखि सञ्चालन गरेको घर घरमा -गर कार्यक्रमको समीक्षा गरिएको छ गणतन्त्र दिवसको सन्दर्भ पारेर कार्यक्रमको समीक्षा गरिएको हो कार्यक्रममा एमाले गाउँ टोल नगरमा अभियान सञ्चालन गर्दा दिनमा जनताको भावना बुझेर आउन पार्टी समक्षम हुने विश्वास लिएको बताइएको छ पार्टी कार्यालय जिल्ला तहमा सञ्चालन गरेको घर घरमा एमाले कार्यक्रममा गाउँ टोल र घरमा पुगेर जनताको पिरमरका समस्याको विषयमा जानकारी लिने गरेको थियो अभियानका क्रममा ज्येष्ठ नागरिकलाई समान मतदाता चय पत्र नबना महत्व पार्टी आगामी दिन में जानकारी में अभियान का विषय में चर्चा नंबर एकदुरता समीक्षा कार्यक्रम में प्रतिनिधि हरिशा कोटा दावा लगातार नेता उपस्थिति में कार्यक्रम क्षेत्र नंबर दुई का अध्यक्ष कृष्ण डलाकोटी अध्यक्षता मेंतिनिधि सुरेंद्र पांडे का स्नाताधिकारी जिल्लाध्यक्ष जगन्नाथ थपलिया राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य कृष्ण खना लगायतको सहभागिता रहेको थियो त्यस्तै क्षेत्र नम्बर तीनका अध्यक्ष पुणय बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष जगन्नाथ थपलिया प्रभा जिल्ला सचिव तेजेन्द्र खड्का लगायतले मन्तव्य राखेका थिए क्षेत्र नम्बर चारमा बच्चुराम भट्टराईको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको थियो कार्यक्रममा केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ झिलो तिवारी विजय सुवेदी लगायतले मन्तव्य राखेका थिए त्यस्तै क्षेत्र नम्बर पाँचमा क्षेत्रीय अध्यक्ष श्यामकुमार पृष्ठ अध्यक्षतामा समीक्ष कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा केन्द्रीय सदस्य देवी गेवाली लीलाधराचारी कृष्ण भोटे लगायतले पार्टीले सञ्चालन गरेको एक महिना अभियानका विषयमा मन्तव्य राखेका थिए स्थानीय प्रशासनले चासो नदिँदा चितुनमा मापदण्ड विपरीत निजी अस्पताल सञ्चालन हुँदा सेवाग्राही ठगिन बाध्य भएका छन् जिल्लामा विभिन्न अस्पताल सञ्चालनका लागि सम्बन्धित निकायले अनुमति दिए पनि पछिल्लो समयमा जिल्लाका अधिकांश निजी अस्पताल मापदण्ड विपरीत सञ्चालित हुँदा अनुगमनको अभावमा सेवाग्राही ठगिन बाध्य भएका हुन् चितौनको पूर्वी भेग खैरानी गाविसमा रहेको पवन अस्पताल खैरानीकै परोपकार अस्पताल रत्नगरको रत्नगर अस्पताल त्रालीको स्वीकृत मेतिसके पनि नवीकरण नगरी सेवा दिइरहेको जिल्ला जनस्वास्थ्य कार्य अधिकृत ईश्वरी प्रसाद पोखरे जानकारी भरतपुर मेंजशनल आंखा अस्पताल कार्य मेंसो अस्पताल मिवृत्त संचालित जानकारी दु अस्पताल अस्पताल जन फोहर व्यवस्था नगर स्वीकृत भाग बड़ी सैया राख अस्पताल संचालन करने शुल्क तालिका नराख के अर्क जनस्वास्थ्य अधिकृत शोभाकर अधिकारी स्वीकृत मूरा ची तथा गैर सरकारी स्वास्थ्य संस्था स्थापना सञ्चालित नीति मापदण्ड एवं पूर्वाधार निर्देशिका एकसट्ठीलाई पालना गर्न भने अनुमति लिए पनि ती कारवाहीको लागि प्रष्ट नीति नहुँदा समस्या भएको बताउनुभयो अस्पतालले वातावरण प्रभाव मूल्याङ्कन नगराई भौतिक संरचना निर्माण गरेको सामाजिक उत्तरदायित्व अन्तर्गत निर्वाध निर्वाह गर्नुपर्ने सेवा समेत सर्वसाधारणलाई नदिएको बिरामीको गुनासो छ हरेक अस्पतालले गरीब तथा असयका लागि दिनुपर्ने स्वास्थ्य सेवा सम्बन्धी सुविधाको तथ्याङ्क कुनै पनि अस्पतालमा छैन अस्पताल संसारमा तत्काललाई रोक लगाउन प्रष्ट कानुन नहुँदा समस्या भएको बताउनुभयो भरपुर नगरपालिका क्षेत्रमा दुई सरकारी अस्पतालसहित चौबिसवटा अस्पताल र रत्न एक सरकारी दुईवटा निजी खैरानी बाढी र चनौलीमा गरी एघार सहित पैंतिसवटा अस्पताल सञ्चालनमा छन् सोभि निर्वाचन हुने रामपुर कृषि क्याम्पसबाट साँझ प्रहरी केही हतियार बरामद गरेको छ क्याम्पसमा विद्यार्थी संगठनबीच झडप हुन लागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यले होस्टेलका वार्डेनको प्रत्यक्ष उपस्थितिमा गरेको खान क्रममा विभिन्न हतियार बरामद गरेको हो खान क्रममा प्रहरी होस्टेलमा लुकाई छिपा राखेको अवस्थामा चार थान तरवार फलामको रड तीन थान लट्टी एक थान र सयसंख्यामा रहेका बियर तथा रक्सीको बोतलहरू बरामद गरेको जिल्ला प्रहरी कार्य सितोले जनाएको छ अबपालर्पण जनावाजमा हाम्रो प्रश्न छ गणतन्त्र स्थापना भएको पाँच वर्ष बितिसक्दा पनि किन संस्थागत भने हुन नसकेको होला ए दलहरू सत्ता स्वार्थमा लागेर बेसोझा जनता भएर र से विस्तारे होला नि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 अब पालो सामुदायिक आवाजको गणतन्त्र स्थापना भएपछि पाँचौपटसम्म जेठ पन्ध्र आयो तर गणतन्त्र संस्थागत भनी हुन सकेको छैन दुई हजार साल जेठ पन्ध्र गते संविधानसभा चुनाव भएसँगै गणतन्त्र स्थापना भएको थियो गणतन्त्र आएपछि मुलुकमा परिवर्तन आउँछ भनेर आशा गरेका जनता त्यसो नहुँदा के भन्छन् त सर्वसाधारणहरू सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै वास्तवमा नेपालमा गणतन्त्र आए पनि मौखिक रूपमा आए पनि व्यावहारिक रूपमा आएको छैन देशका राजनीतिक दलका नेताहरू असफल भइसकेका छन् उनीहरू आफू असफल भइसकेपछि एउटा कर्मचारी ब्युरोक्रेसीले राज्य चलाइरहेको छ ब्युरोक्रेसीले चलाउनु भनेको नेपाल निर्दलीयतामा जानु हो वास्तवमा गणतन्त्र आएको हामी सबैलाई जनतालाई नेपालका राष्ट्रवासीहरूलाई कसैलाई पनि महसुस भएको छैन यो एउटा केटाकेटी खेल जस्तो भएको छ सरकारको अहिले गणतन्त्र घोषणाको कार्यक्रम त भएको अस्ति पहिल्यै हो तर पनि गणतन्त्र वास्तविक जनताहरूलाई अहिलेसम्म आवास भएको छैन किनभने जनताले महँगी भ्रष्टाचार यो राजनीतिको खिचतानले गर्दा देश झन्झन दल दलमा फस्दै गएको छ त्यसैले अहिले जति सरकारले र अथवा अरु दल दलहरूले दल विभिन्न ठाउँमा गणतन्त्र घोषणा गरेर कार्यक्रम गरे पनि जनताहरूको लागि चाहिँ त्यति राम्रो र रा उपयुक्त भएको छैन जबसम्म यो यस्तो कन्डिसनहरू यो राजनीतिदेखि लिएर रा गएर सम्पूर्ण आर्थिक क्रान्ति समाधान जो हुँदैन त्यो बेलासम्म चाहिँ यो गणतन्त्रको आवाज हामी जनतालाई भएको छैन गणतन्त्र जुन आज जेठको पन्ध्र गते गणतन्त्र मनाउन चार दलका नेताहरू आफ्नो आफ्ना गणतन्त्र मनाइएका छन् वास्तविक गणतन्त्र भनेर नेपाली जनताहरू सबभन्दा चप्पल खुट्टामा नहुनेवाला टोपी एउटा टोपी नपुग्नेवालालाई केही गर्जम भनेर नारा दिएर गणतन्त्रको घोषणा भएको र अहिले के त भन्दा खुला जसका चिल्ला गाडी छन् जसले हजारौँ मान्छेलाई प्रभाव पारेर तपाईँको एउटा खाल्टोमा लगेर हाल्न सक्छ त्यस्ता मान्छेको गणतन्त्र हो यो तर नेपाली जनताको गणतन्त्र आएको छैन गणतन्त्रको लागि तिन पुस्ता लडे नेपालीहरू श्री तिन थियो श्री पाँच भयो अहिले श्री चार भयो त्यस कारणले यो ब्युरोक्रटले सरकार चलाउने जुन माध्यम आयो गणतन्त्रका नाममा यो नेपालीको लागि ठुलो घातक हो यहाँ गणतन्त्रको नाम चपेर भजन गाएर चार नेपाली नेतृत्वले चार दलका चारवटा नेताले चाहिँ नेपाली आम नागरिक माथि ढाबा बोले अन्याय गरे अत्याचार गरे यो सही हुनेवाला छैन र गणतन्त्रको लागि नेपाली निरन्तर लड्छ भन्ने मलाई गणतन्त्रको शाब्दिक अर्थ भन्यो गणहरू मिलेर चाहिँ सत चलाउने तन्त्र चलाउने हो कि अब त यहाँ त उसमा गएको छ ब्युरोक्रासीमा गएर सत चलाइएको छ यो गणतन्त्रै मान्दिनँ म त यस्तो यस्तो गणतन्त्र यस्तो हुँदैन यो त के भयो भनेदेखि एउटा निरङ्कुश उसले चाहिँ ब्युरोक्रासीले चलाएको तन्त्र हो यो त्यसो भएर गणतन्त्रको अनुभूति जनताले पनि गरेका छैन जस्तो लाग्छ मलाई मलाई पनि गणतन्त्रको शाब्दिक अर्थ र अहिलेको परिस्थिति कति मेल लाग्दैन सामुदायिक आवाज, आवाज।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 ट लाइन में डब्लू डब्ल्यू डब्ल्यू डट रेडियो अर्पणकूम संसार भर के साथ सुनी साथ कर पनी नमस्कार